एक्स्ट्रिमिनिस्टिक हिसाबले हेर्नुहुन्न भन्ने कुराको लागि चाहिँ जुन अघि सुरुमा राखियो यो आशे मोग्लो र रोबिन्सनको फेमवर्ड मलाई कता कता म त्यतातिर लहसिएको छु किन भन्दाखेरि उनीहरू जस्तो साइन्समा त एउटा एक्सपेरिमेन्ट गर्ने लग्जरी छ सोसियल साइन्समा त्यो छैन एउटा बिन्दुबाट जे भयो भयो त्यसको काउन्टरफ्रेक्सन गराउन सक्नुहुन्न तपाईँ फेरि त्यही बिन्दुमा गएर अर्को प्रयोग गर्न सक्नुहुन्न त्यसैले सोसल साइन्समा त्यो एक्सपेरिमेन्टको लगजरी हामीसँग प्राप्त भएन तर एज क्लोज एज यु क्यान गेट टू द्याट काइन्ड अफ एन एक्सपेरिमेन्ट के भन्छन् भन्दा नेचुरल एक्सपेरिमेन्ट हेरौँ विश्वमा जस्तो अब उत्तर कोरिया र दक्षिण कोरिया मान्छे एउटै हुन् जात हावापानी माटो संस्कृति भाषा सब समान छ एउटा निश्चित बिन्दुमा तपाईँको एक्सप्दा इन्टरभेन्सन भयो होइन एउटा एउटा निश्चित किसिमको राजनीतिक र रा आर्थिक संस्थाहरू इन्स्टिट्युसन्सहरू उत्तर कोरियामा लागि अरू तल लागि यो क्लिनिकल साइन्समा एउटा नयाँ भ्याक्सिन आयो भने कन्ट्रोल ग्रुप र ट्रिटमेन्ट ग्रुप गरेर अरू हर हिसाबले ऱ्यान्डमाइज ग्रुप हुन्छन् र गर� समान हुन्छन् अनि त्यो इन्टरभेन्सन मात्रै तपाईँले लगाउनुहुन्छ अनि कुनै डिफ्रेन्स इन आउटकम एक्सपेरिमेन्ट सकिएपछि भयो भने यु क्यान एट्रिब्युटेड द्याट इन्टरभेसन लगभग त्यस्तै पनि यो हामीले चाहिँ तिनवटा एक्सपेरिमेन्ट जस्तो विश्व इतिहासमा इकोनोमिक्समा पनि अथवा विकासकै प्रसङ्गमा पनि गऱ्यौँ एउटा उत्तर र दक्षिण कोरिया सिम्पल इन्टरभेन्सन वाज डिफ्रेन्ट इकोनोमिक एन्ड पोलिटिकल इन्स्टिट्युस त्यस्तै इस्ट जर्मनी र वेस्ट जर्मनी मान्छे एउटै भाषा एउटै हो हावापानी एउटै हो माटो एउटै हो भूगोल एउटै हो तर एउटा विभिन्न प्रयोग चाहिँ के भयो नाइन्टी सेकेन्ड वर्ल्ड वरपछि त्यही इन्स्टिट्युसन्सको प्रयोग गर्यो र तेस्रो उदाहरण यो आसिया मुलुकले दिन्छन् र मलाई अलिकति कन्भिन्स नै भावनाले मैले उठाइराखेँ नोगालेस भन्ने सहर छ सा। नोगालेस सोनोरा भन्ने मेक्सिकोमा पर्छ बोर्डरले छिराछ नोगालेस न्यू मेक्सिको अमेरिकामा पर्यो मान्छे एउटै हुन् मेक्सिकन बोल्क स्पेनिस भाषा बोल्छन् हावापानी एउटै हो सबै हो अहिले भने जस्तै तर के फरक छ त त्यहाँ इन्टरभेन्सन भन्दाखेरि इकोनोमिक र पोलिटिकल इन्स्टिट्युसन्स फरक छ त्यो इन्टरभेन्सनले अहिले एक गुणा दस वान जतिको फरक भाव लिभिङ स्ट्यान्डर्ड्स भनेपछि त्यसलाई त्यतातिर पनि अलिकति आँखा जाने हो भने ए सायद कुरोको चुरो चाहिँ संस्थाहरूमै छ कि इन्क्लुसिभ पोलिटिकल र इन्क्लुसिभ इकोनोमिक इन्स्टिट्युसन्सहरूमै छ कि इनफ्याक्ट यो मारेमा उहाँहरूले आफ्नो किसिमले भन्नुभयो सिगेलालज्यू र प्रदीप गिरुजीले आई अग्री एक्चुली नेपालको शासन सत्ता एउटा एक्सट्राक्टिभ इन्स्टिट्युसन भयो पोलिटिकली पनि अब तपाईँको पृथ्वीनारायण शाहको सेभेन्टिन सेभेन्टी अब एटिन फोर्टी सिक्स अस्तव्यस्त टेरिटोरियल एक्सपेन्सनमै बित्यो आम जनताको त राज्यमा पाउँचै थिएन एटिन फोर्टी सिक्सदेखि नाइन्टिन फिफ्टी वान राणा शासन त क्लासिक एक्सट्राक्ट भइहाल्यो पञ्चायत पनि हाम्रो विनोद चौधरीको किताब पढेपछि चाहिँ मलाई त्यहाँभित्र कुराहरू थाहा भयो कि जस्तो कुनै कम्पनी खोल्न खोल्दैछ भने एकाउन्न प्रतिशत सेयर सोझे दरबारमा बुझाउनु पर्ने अलिक ठुल्ठुलो आयोजना हो त्यो भनेको एक्सट्राक्सनको डेफिनेसनै त्यही हो दोहनकारी संस्थाहरू राजनीतिमा पनि आर्थिक क्षेत्रमा पनि त्यो गरेपछि म ऊ लाग्दैन बल्ल सन् उन्नाइस सय अलिकति खुलो खुलोपन गऱ्यौँ यो सिस्टम इम्परफेक्ट छ खाका चाहिँ मलाई ठिकै लाग्छ तर अहिले जुन संविधान बनाउने क्रममा यसलाई कति इन्क्लुसिभ बनाउने अहिले राजनीतिमा बढी फोकस गएको छ मेरो आशा बढी इकोनोमिक्समा पनि यस्तै एउटा लेभल प्लेइङ फिल्ड हुनुपऱ्यो एउटा सिराहाको मान्छे धारसुलाको मान्छेले उठेर एउटा उद्यमशील आफ्नो इन्जिनियरिटी आइडिया लिएर आएर उद्यम सुरु गर्नको लागि एक्सेस टु फाइनेन्स हुनु पऱ्यो उसले इन्भेन्ट गरेका कुराहरू प्रोटेक्ट गरिदिनु पऱ्यो होइन कन्ट्र्याक्टहरू इन्फोर्स भइदिनु पर्यो त्यो राज्यले चाहिँ लेभल प्लेइङ फिल्ड कायम गर्ने हो र इनोभेसन र इन्टरप्रिनरसिपको लागि इन्सेन्टिभ एउटा पोलिसी फ्रेमवर्कमा बनाइदिने हो भने यहाँनिर चाहिँ हजारौँ नयाँ फुलहरू फुक्री फक्राउने थिए कि भन्ने त्यो चाहिँ इन्क्लुजनको फाइदा थियो तर यो बुझ्नको लागि चाहिँ मेरो विचारमा दुई सय तिन सय वर्षको इतिहासबाटै सुरु गर्नुपर्छ भन्ने मेरो आशा जोर्निनजी जियोग्राफीबाट हिस्ट्री दिएर लाग्नुभयो म जियोग्राफी पनि बस्छु त भने अहिले जोर्निनजीले के भन्नुभयो भने जियोग्रफी पहिला डेस्टिनी हो कि भनी उहाँलाई त्यो भ्रम रहेछ भ्रमबाट मुक्त भए भन्नुभयो जियोग्रफी चाहिँ डेस्टिनी होइन रहेछ भनेर भन्नुभयो सिटेलालजीले ल्यान्ड लक टब्लि ल्यान्ड लकको उसमा बढी जोड दिनुभयो मैले अहिले सुरुमा प्रसङ्ग उठाएको थिएँ रुवान्डा हुनु त अझ पनि गरिबी छ तर उसको त्यो लेभल धेरै तल भएको हुनाले बेग जम्प भएको देखिन्छ र रुवान्डाको एउटा बेग जम्पमा रुवान्डाको गभर्मेन्टको यो पल कामको के रहेछ भनेदेखि यस जियोग्राफिकली व्याक ल्यान्ड लक बस प्र्याक्टिकली व्याक ल्यान्ड लिग्ड भन्दो रहेछ ल्यान्ड लिगड भनी फिलोसफीले हामी अगाडि जानु सक्छौँ कि सक्दैन रहेछ यो नयाँ नयाँ शब्द आइरहेको छ हामी नेपालीहरू भूगोल बनाउने भन्दा इतिहास बनाउनेमा बढी रुचि राख्छौँ गिमिज बुक अफ वर्ल्ड रेकर्डमा को को छ के अरे भिक्टोरिया क्रस ककसले जितेको हो कुन युद्धमा कसले कस्तो बहादुरी देखाए हामीलाई भूगोलमा रुचि छैन र त्यो स्वाभाविक पनि मान्छौँ मां। किनभने बडा जटिल भूगोल छ एउटा त राजनीतिक भूगोलको कुरा भयो कि भूपरिवेष्ठित अर्को प्राकृतिक भूगोल पनि नेपालको सजिलो छैन संसारको सबभन्दा नयाँ माटो संरचना सबभन्दा नयाँ पहाड हिमाल महाभारत रेन चुरे त ढुङ्गा हो थुप्रिएको ग्राभल थुप्रिएको थ्याग्राङ मात्रै हो तराई मधेस त माटो भर्खर भर्खर हुन लागेको जुन यो वैज्ञानिक सोच हु डॉक्टर वाग्ले बड़ा राो लिया कि हमीर चाहे कंट्रोल्ड यूनिटर लाई हेर हस्तक्षेप लेना सकता हर ते दुबई हस्तक्षेप को आधार चाह फरक दुबई वैज्ञानिक हो क्या साम्यवादी अथवा सामजवादी भनीने पर वैज्ञानिक पूंजीवादी भनीने पर वैज्ञानिक त्योभन्दा फरक पनि केही उपाय हुन सक्छ भन्ने प्रयोग मेरो जानकारीमा नयाँ अर्थशास्त्रले कहीँ पनि गरेको छैन त्यो के होला त त्यस्तोमा यो ल्यान्ड को कुरा एउटा हुनसक्छ कि माटोले विभाजन गर्ने होइन जोड्छ कसरी माटोले विभाजन गर्ला समुद्रले चाहिँ जोड्ने माटोले विभाजन गर्ने यस्तो पनि कहीँ हुन्छ भन्ने जुन अवधारणा हो त्यो केबाट आएको भने यो व्यक्ति भनेको समाज भनेको यो प्रकृति को एउटा भाग हो र साँच्चीकै जसलाई हामी स्रोत भन्छौँ त्यो हाम्रो जुन पुरानो पञ्चतत्त्व भन्ने छ माटो पानी हावा ऊर्जा र इथर परिवेश होइन यही पाँचवटा हो अरू स्रोतहरू भनेको साँच्चीकै स्रोत होइन यो पांचवटा को संतुलन बैलेन्स यदि हेने होने अंड लिंक् सहभागी होने क्या आर जब यह स्रोत बाहे स्रोत भैदि ती स्रोतर कसोजनात्मकता भन्न भर विध्वंसक डाइनावाइट को आविष्कार करने बंदुक को आविष्कार करने न्यूक्लि बम को आविष्कार करने त्यस्ताहरूलाई जब स्रोत मानिन्छ भने अनि त्यसपछि यो ल्यान्ड लिङ्कको आधारमा त्यहाँ कायम रहँदैन त्यसपछि चाहिँ जोसँग सबभन्दा ठुलो बन्दुक छ चा, ऊ चाहिँ संसारको शासक भएर आउँछ र श्रेष्ठ जनले जे गर्छन् अरूले पनि त्यही गर्ने हो भन्दाखेरि संसारको जो शासक छ चा, त्यसले चाहिँ अर्थतन्त्रको कस्तो मोडेल अङ्गीकार गरेको छ त्यही नै सबैको लागि मान्य भइदिन्छ ए आ, बाराक ओबामाले सुट लाउँछन् भने हामी पनि सुट लायो भने सभ्य कलिन्छ होइन काँटा चम्चाले खाएपछि सभ्य भइन्छ अङ्ग्रेजी बोलेपछि जान्ने भइन्छ होइन त्यो जुन मान्यताहरू हो त्यसमा यो ल्यान्ड लिङ्कको अवधारणा चाहिँ हराएर जान्छ ल्यान्ड अवधारणा तब मात्र कायम हुन्छ जब हाम्रा स्रोत भनेको जस्तो कि माटो मा पहुँच सबैको कस्तो छ पानीमा सबैको पहुँच कस्तो छ हावामा पहुँच कस्तो छ ऊर्जामा कस्तो पहुँच छ र त्यो कुरा गर्ने हो भने नेपालको जसरी कि राजनीतिक भूगोलमा डबली डिसएडभान्टेज प्राकृतिक स्रोतमा पनि हामी डिसएडभान्टेज माटोमा प्रति व्यक्ति उब्जाउ उपलब्धता संसारको थोरै मध्येको एउटा नेपाल हो हमी चाह हिजो अन्न निर्यात यसकारण इस कारण करते कि खाना पा जोग बाल बच्चा आलू उम्लिदा उम्मन पर्ने अवस्था त्यसले गर्दा हामी अन्न निर्यातक भएको थियौँ नभए उब्जाउ सिचाई लायकको उब्जाउ जमिनको प्रति व्यक्ति उपलब्धता अत्यन्त न्यून भएका हुनाले नै हाम्रो दाजुभाइ लाहुर मात्रै होइन त्यो अगाडिदेखि विदेश गएर काम गर्नु हो र त्यसबाट यो आधुनिक अर्थशास्त्रमा पनि सिद्धान्त आएको कि ल्यान्ड अफ कन्ट्रीको कामहरूको सेवक हुनु हो सिद्धान्तमा पनि त्यो कुरा के बिलियन के के एउटा पुस्तक पढेको द बटम बिलियन भने पुस्तक मैले पढ्ने मौका पाएको थिएँ त्यसमा चाहिँ त्यही भन्छ त्यो ल्याङ्गलड कन्ट्रीले विकास गर्ने भनेको र त्यो हाम्रो अहिलेको बेलायती राजदूतले सार्वजनिक रूपमै भनिदिनु हो कि नेपालको लागि अवसर भनेको तपाईँको युवाहरूलाई चाहिँ सेवा क्षेत्रमा निर्यात गर्न नै हो भनेर खुल्लम खुल्ला नै भन्नुभयो त्यो हाम्रो स्रोत उपलब्धता पानी हामी भन्छौँ एकदम जलस्रोतका धनी जलस्रोतको धनी स्रोतको धनी होइन सम्भावनाको धनी संभावना रो संभावना ऐसी स्रोत में रूपांतरण करना को हम भौगोलिक अवस्था हाम्रो सामजिक अवस्था हाम्रो सांस्कृतिक अवस्था हाम्रो राजनीतिक व्यवस्था कमजोर छा सीलबार पानी प्रति व्यक्ति उपलब्धता निकाय न्यून तेसमंडू में मैं नुहाए को यदि तिलमीन भाषा चाहिए देखा मध्यम वर्ग के मानेला पानी जोगने विचार लिखने होइन रुमाल पुछेर जिउ पुछेर काम चल्छ कि भनेर सोच्नुपर्ने हुन्छ हावामा एउटा थियो त्यो पनि अब यो, यो, यो जुन नेपाल खाडल छ त्यहाँको गाडीको सङ्ख्या हेर्ने हो भने त अलि दिनमा युरोपलाई उछि जस्तो छ होइन भन्दाखेरि सास लिने हावाको उपलब्धता पनि कमजोर भएर गएको परिवेश जो कि पुस्तक पर आगे क्या हो परिवेशन धरें सापेक्ष छोदि उन्नति को नमूना खोजने को वाले फर्क अलग सन्तोष घटाने गई हमी चाह हम रगत पश्चिम एशिया में बेच बेच रहा रगत संग तेल लिख र एकदम विकसित भो चौड़ा सड़क चौड़ा कर मक्ख पार को आयात बढ़्यो पेट्रोलिम को आयात बढ़ो ते विकसित भो मख पड़े बस ये पूरे रिथिंकिंग नया किसिमले सोच्छे चाहिए जरूरी चा। रो इतिहास बनाने जो अवशेषण कि नेपाल भनेको त बडा धनी बडा सम्भावनायुक्त कुनै बेला बेलायतसँग लडेको होइन यो सुन्दर शान्त विशाल यी यस्ता भ्रमहरूबाट अलिकति मुक्त हुनुपर्छ प्रदीपजीले फेरि केही टिप्पणी गरिहाल्नु होला भनेर मैले मधेसको कुरा चाहिँ यहाँ घुसाए <laughs> <laughs> अब यो अलिकति जति तन्कियो विषय नै यस्तो छ कि उति तन्किँदै जान्छ हामीसँग समय कम छ म अलिकति विषय यो प्रसङ्ग बदलेर यो नेपाल किन बन्न सकेन र कसरी बन्न सक्ला भन्ने प्र प्रसङ्गमा चाहिँ जी र प्रदीप गिरिजीलाई केन्द्रित गरेर सोध्न चाहन्छु उहाँहरू दुवैजना अहिले पनि मैले धेरै बयान राख्नै परेन धुरन्धर विद्वान घगडान विद्वान अब प्रदीप गिरीजीको त कुरा गर्नै परेन अब के मैले भने सूर्यको अगाडि देवालय जस्तो हुन्छ सिगेलालजी जी, जी मैले उहाँलाई पढ्न थालेको सायद पच्चिस वर्ष अगाडि जति द इन्डिपेन्डेन्ट साप्ताहिकमा उहाँ फिफ्थ कलम भनी लेख्नुहुन्थ्यो पच्चिस वर्षदेखि लगातार उहाँको असम थाजुवास तीबाट पनि देखिन्छ उहाँको विजेता जो जोस तपाईँ अब यो यति घगान व्यक्तित्वको अगाडि मेरो प्रश्न जिज्ञासा के भनेदेखि नेपाल किन बन्न सकेन कसै बन्न सक्ला भन्ने कुरामा चाहिँ त वर्षौँदेखि यो भएर उसो भएर फलानु भएर कपाल फुलाइसक्नुभयो मेरो त कपाल फुल्याएको थियो कहिले त धनेका छ यो भएर उसो भएर यसो हुनुपर्छ उसो हुनुपर्छ भनेर भन्नुभयो तर हुनु पर्ने जस्तै भएको छैन यो नहुनुमा तपाईँहरूकोमा के पनि जिम्मा छैन है यो नहुनका पछि सबैकोतिर जिम्मेदारी छ फलानु ऊ धेरै फलानु ऊ भन्ने छैन पत्रकारको रूपमा तपाईँको जिम्मेदारी छ एउटा राजनीतिक कार्यकर्ताको रूपमा मेरो जिम्मेदारी छ अनि ठुला नेताहरूको ठुला जिम्मेदारी होला मैले यसै पनि धेरै जिम्मेदारी कहिले लिएको छैन बाटो मान्छे मन्त्री सम्पन्नसँग इन्कार गराएर तपाईँलाई थाहै छ र त्यही जिम्मेदारी मेरो पनि छ तर जिम्मेदारी व्यक्तिका रूपमा सबैको बराबर जिम्मेदारी छ सुन्नुहोस् अहिले सिके लालजीले लास्टमा भन्दाभन्दा एउटा शब्द भन्नुभयो नेपाललाई विकासको त्यो सर्वव्यापी सर्वग्रासी मोडेलमा लैजानुछ केन्द्र यहाँ साधन धोरेछ थ्रो धेरै छ माटोको पनि अस्ता यो छ पानीमा पनि पुर्याउनु उहाँले कुरा अब यहाँको वातावरणको त्यो सा। कुरा छोडिदिनुहोस् साँच्चै मलाई भन्नुहुन्छ भने एउटै कुरोमा मात्रै केन्द्रित भएर हुन्छ सुशीलजी उहाँले जुन सम्झाउनु भयो पनि सन्तोष पनि वर्ड भन्नुभयो उहाँले सेल्फ सेटिस्फ्याक्सन सेल्फ जुवा अहिले बहस हामी झट्टे हेर्दा इकोनोमिक्सको गर्दैछौँ झट्टेर्दा बहस तर उहाँले के भन्नुभयो सन्तोष पनि योजनाकारले अर्थशास्त्रले सायद नेताहरूले विचार र छलफल गर्नुपर्ने एउटा क्याटेगोरीको टर्म होइन यो सन्तोष कहीँ पढाइन्छ कुनै इकोनोमिक्समा इकोनोमिक्सको कुरा छोडिदिनुहोस् पोलिटिकल साइन्समा पनि पढाइँदैन हिस्ट्रीमा पनि पढाइँदैन फिलोसफी त पढाइ नै हुँदैन होइन यो बिचको कुरो छ सुशीलतिर मलाई लाग्छ सन्तोषको महत्व बताउनु चाहिँ हामीभन्दा बढी जर्नलिस्टको दायित्व छ त्यसैले तपाईँको दायित्व मभन्दा कम हुन्न यो मैले अघि यो भने यो पुस्तकको बारेमा कुरा गरेँ एकातिर टमस पिकेटीको किताब छ अर्कोतिर महाभारतका बारेमा त्यहाँ कुरुचिजीहरू लेख्नुभयो ले भने, भने मैले त्यसै हल्का किसिमले भने मैले साँच्चै भन्दा मैले यहाँ धेरै रमाइलो किसिमको लागि नेपाली एउटा नेताहरूले गरे जस्तो कुरा गरे जस्तो लाग्यो होला कुनै पनि शब्द मैले हल्का किसिमले भनेको छैन अर्थशास्त्रलाई अनर्थशास्त्र पनि त्यसै भनेको छैन प्रशासन अनुसार भन्यो भने वेस्टबाट जुन इकोनोमिक्स आएको छ टु इकोनोमिक्स हाउ टु रिच होलिसिमा कति नेताहरूले आएर भाषण गर्छन् आउने बित्तिकै विचार प्रचण्डले पनि गर्नुभयो अब आयो होला स्विजरल्यान्ड नेपाललाई बनाउने भने हाम्रो किसुनजी सन्त नेताले पनि नेपाललाई सिङ्गापुर बनाउँछु भनेर तिनटाका मैले दुईवटा तिनवटा आर्टिकल लेखेको के को मान्छे हो सिङ्गापुर बन्छ न ऊ बन्छ एक सय वर्षभन्दा बढी भइसक्यो गान्धीलाई कसैले भनेको थिएँ भारतलाई ब्रिटेन बनाउने हो उन्नाइस सौ एकमा गान्धीले जवाब दिए असम्भव ब्रिटेनले त हामीलाई पायो र ब्रिटेन ब्रिटेन अब मैले ब्रिटेन जस्तो बन्ने हो भने त मैले कहाँ जाने चन्द्रमा बृहस्पति मङ्गल कसलाई मैले कलनाइज गरेँ त्यसरी एउटा वाएफ राइफलहरू परेको छ त्यसैले अघि छोड्ने निर्णय कुरा उठाउनुभयो र मैले भने कि एउटा यस्तो बुद्धिजीवीले यस्ता लेखकहरूले यस्ता कविहरूले यस्ता दार्शनिकहरूले आफ्नो भूमिका सम्झेर त्यसलाई पत्रकारले सरल ढङ्गबाट बताइदिएर यो तथाकथित विकासको जो विकास विनाशकातर्फ जाँदैछ त्यसको बारेमा छलफल चर्चा गर्नुपर्छ त्यसमा बुद्धिजीवीको भूमिका हुन्छ साहित्यकारको हुन्छ अझ पत्रकारको सुशील जीवन नहुने कुरै छैन केही कुरा हो तपाईँ सबैलाई सम्झेन होला तपाईँ रमाइलो पनि लाग्यो होला प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईजीको पारामा सडक काठमाडौँमा खराकै गर्न नसक्ने काम बाबुरामजीले गर्नुभयो वा भाइ पनि पाउनुभयो पछि एक दिन गरेर बाबुरामजीसँग उहाँ चुनाव हारेपछि भेट्नु अनि मैले ख्याल भने बाबुरामजी तपाईँले चुनाव हारेको कुरा बुझ्नुभयो सडक फर्याक पारेर रा जजसले राम्रो गाडी त्यसमा चढाउन पाए ठुल्ठुलो गाडी चलाउन पाए तिनले भोट दिने कुरै थिएन कम्युनिस्टलाई जसको पसल झुकी जोड कि फुटपाथ तोड दिनुभयो तिनले दिने कुरै भएन <laughs> बाबुराजीले भन्नु ठिक भन्नुभयो प्रदीपजी भन्नुभयो त्यो त विचारै गएन छ अनि मैले पनि तपाईँको विचार घर त धेरै छ प्रधानमन्त्री भन्ने संसदीय व्यवस्थामा अनि देशलाई परिवर्तन गर्छु भन्ने बेलायतमा हेर्नुहोस् फ्रान्समा हेर्नु जहाँ त मिचलिरहेको सडक ठुलो भएर रमाउने जो हामी हुन्छौँ मात्र गाडी भए कहाँ नै रमाउने हो हामीलाई के हो रमाइलो उच्च मात्रै गर्छ दुःख हेर्नुहोस् तर डेभलपमेन्ट भनेको सडक खराब गर्ने डेभलपमेन्ट हुनुपर्छ नेपाल म नाङ्गो प्रश्न गर्न सक्छु तपाईँलाई त्यतिमध्ये कति यो हलमा बस्नुभयो कतिलाई सडक खराब गऱ्यो गलत हो जस्तो लाग्यो लाग्दै ठिक भयो जस्तो लाग्छ हामीलाई हेर्नुहोस् त्यसरी विकासको नाउँमा काठमाडौँको सड़क फराब गर्नेदेखि लिएर नेपालका कुना कुनामा यस्ता घातक र हानिकारक काम भएका छन् त्यो हामीले कम से कम छलफल मात्र ल्याऊ छलफलमा त ल्याऊ कमसेकम सरकारी पदमा नभएकाले छलफलमा ल्याउ मेरो भनाइ तात्पर्य सरकारीमा सरकारमा कुरा पुग्छ नि सबैको आफ्नो आफ्नो हुन्छ सरकारमा युवा डान्मिक पढे मान्छे पुग्दा हुन्छ नि त सरकारमा खाली राख्ने होइन नि मेरो भनाइ यो हो अब म धेरै समय दिन चाहन्न प्रत्येक विषय जुन यहाँ उठेको छ चाहे सिक्लाले उठाउनुभएको छ चाहे यो हाम्रो भगले वा उठाउनुभएको छ एक एकवटा शब्द एक एकवटा अवधारणा एक एकवटा मान्यताले अनेक बहस राख्छ जस्तै यो जियोग्राफीको कुरा उठाउनुभयो उहाँले हाम्रो लियो रोजको कुरा उठाउनुभयो लियो रोजको कुराहरू खास गरेर प्रसिद्ध पुस्तक छ स्ट्रेटेजी फर सर्भाइभल भन्ने नेपालको फरेन पोलिसीमा त्यसको मर्म के छ भने नेपालले कस्तो चातुर्यपूर्वक कस्तो <गोस्तु> बुद्धिमानीपूर्वक आफ्नो राष्ट्रिय राज्यको अस्तित्व आफ्नो राष्ट्रिय राज्यको एकता एक्जिस्टेन्स दुई सय सा, वर्ष चारा। जङ्गलबहादुरको पालादेखि राजा महेन्द्रको पालासम्म राजा महेन्द्रको बारेमा इकोनोमिक डेभलपमेन्टको बारेमा भूपरिवेश देशका बारेमा उहाँले दृष्टिकोण भन्नु अलग अलग हुन सक्छ तर कुरा गर्दा अगाडि उहाँलाई चाहिँ राम्रो कुरा भन्नुभयो राम्रो कुरामा हामीले पनि ध्यान दिएनौँ उहाँले पनि जोड दिएर भन्नुभएन त्यही भौगोलिक परिस्थितिले जहाँ जुन नकारात्मक छ कदाचित त्यही भूगोलले विकल्पको बाटो पनि देखाउँदैछ देखा दे। रिकन्स्ट्रक्सनको अथवा नवनिर्माणको क्रिएटिभिटी गर्ने ठाउँ छ नि भन्दा जस्तै खराब अवस्था पनि एभ्री क्राइसिस इज एन्ड अपर्च्युनिटीमा छ भन्दा यो जुन अप्ठ्यारा कुराहरू निराश हुने कुरा छैन समाधान त सिक्लाले आफै दिनुभयो अल्टरनेटिभ लाइफ खोज भनेर अल्टरनेटिभ वे अफ बारेमा मलाई बारम्बार कविहरू छन् भन्ने धारणा भएको हुनाले अब सिध्याउँछु कविहरू छन् भन्ने धारणा भएको हुन्छ धारणा है त भ्रमुखी वास्तविकता वा थाहा छैन मलाई साहित्यिक प्रसङ्ग मलाई कविताुरुङ थिए वेस्टल्यान्ड लेख्दा पठनीय पनि छैन चाहे प्रबन्धी होस् चाहे कोस चाहे केही होस् केही अप्बाद छन् त्यहाँ पछि उनले नाटक लेख्न थाले बडो नाटक लेख्न थाले गीत इकाबले गहिरो उनको एउटा प्रसिद्ध कोरस छ वे इज द इन्फर्मेसन दे have lost वि हामी यति इन्फर्मेसन खोजिराखेका हुन्छौँ कि नलेज हराउँछ अब हुँदा हुँदा त्यसलाई इन्फर्मेसन भन्छौँ यो नथिङ पर्सनल लास्टमा के भनिन्छोरेन्स अफ दर्ड त्यसपछि क्रिस्चियनमा जान्छ ट्वेन्टी सेन्चुरी मैले भन्न खोजेको कुरा पनि हामीलाई तिनटै चिज तथ्य चाहिन्छ इन्फर्मेसन चाहिन्छ तिनलाई सारा हामीले सिन्थिसाइज गरेर नलेज लिनैपर्छ अल्टिमेटली विजडम विजडम भनेको हाम्रो मेरो समय बाँकी फेरि तपाईँलाई दिएन अब विजडमकै कुरा गर्दाखेरि म अघिकै मैले भने नेपाल किन बन्न सकेन कसरी बन्नु पर्ला भन्दाखेरि बन रङ्गर विद्वानहरूले यो वर्षौँदेखि मैले भने पच्चिस वर्षदेखि पढेर आइरह हो ठुल्ठुला भेदभा छाटिया छन् ठुल्ठुला डिङ दिन दी ठुल्ठुला गाँकिएका गा छन् हाम्रो तपाईँको उहाँको म पनि दोषी छु भन्नुभयो तपाईँ तपाईँको दिमाग पर्छ कि भूमिका अनुसारको दोष हुन्छ अहिले छोटो भइसक्यो भूमिका अनुसारको दोष हुन्छ पहिले के हुन्थ्यो भने अमेरिकामा काला दासहरू हुन्थे अनि मालिकले गल्ती गर्यो भने दासलाई चाहिँ मृत्युदण्डको सजाय दिए म नेपालको दास, मा ने दास समुदायको मालिकहरूले गल्ती गरेकोमा मलाई यदि झुन्ड्याउनुहुन्छ भने तयार छु तर जहिले पनि दोष भूमिकाअनुसारको मात्रै हुन्छ धन्यवाद सुखीलाई अब हामी लगभग अन्त्यतिर आइपुग्यौँ र एक दुई चारवटा प्रश्न श्रोताहरू सुन्नु पनि लिनु पर्नेछ अन्त्यमा म सोनी बालिका आइपुग्छु अब उहाँहरू अस्ताको सुन्यो तपाईँ उद्यमीमा सुन्यो कस्तो हुँदै गरेको अब अहिले प्राय नेपालमा के सुनिन्छ मैले अहिले पनि भने युवा आउनु पर्यो नयाँ पुस्ता आउनु पर्यो उसले मात्रै देश हार्नु सक्छ पुरानो गुडानी सकेनन् देश डुबा तपाईँ नयाँ पुस्ता आउनुहुन्छ युवा हुनुहुन्छ भन्छ स्वच्छ छवि तपाईँ स्वच्छ छवि पनि मलाई लाग्छ अहिलेसम्म बिग्रिसकिया छैन पछि म के हुन्छ मलाई थाहा छ <laughs> वा, भने तपाईलाई अहिले नेपालको कार्यकारी प्रमुख उसमा राखियो भने नेपाललाई तपाईँको नाम जस्तै नेपालको भविष्य स्वर्णिम बनाउनलाई तपाईँको कस्तो पनि स्वर्णिम प्लान के छ <laughs> यो चाहिँ भन्छ नि त्यस्तै त्यस्तै भयो सुशीलजीको तर होइन अगाडिकोमा पनि अब के दोष छ भन्ने खालकोमा चाहिँ म पनि एउटा प्रदीप गिरिजीले भन्नुभयो त्यो भर्खर आउनुभएको छ केही दोष छैन भन्नुभयो तर एक हिसाबले अब म जोड्छु तपाईँको प्रश्नसित म पनि अब गोर्खाको भिडमा जन्मेको मान्छे हो होइन माया छ देशको अलिअलि केही गरौँ भन्ने हिसाबले अब अलिअलि भन्तायो अब अहिले आछु तर अलिकति हामी अब यहाँ कन्सटेन्ट्सको बारेमा कुरा भयो अलिकति त्यसमा आफ्नो भ्युजहरू पनि राख्यो अनि सेन्टिमेन्टल चाहिँ से हुनुभएन है कृषिको कुरा आयो म पनि मेरो हजुरबा पनि गोर्खाको भुमकोट गाविसको वडा नम्बर छबाट करिब नब्बे वर्षको उमेरसम्ममा कति चारचोटि कि पाँचचोटि मात्र बाहिर जानुभएको रहेछ कम्प्लिटली इलिटरेट मान्छे एकदम किसान त्यसले मलाई सेन्टिमेन्टल बनाउँछ अनि तर त्यो सेन्टिमेन्टल हाम्रा किसान जस्ता महान् यत्रो गौरवशाली इतिहासतिर जाने हो कि रियलिस्टिक हिसाबले के, आ, के, से के हो समस्या मेरो हजुरबुवालाई अलिक उन्नत खालका भ्यू बिजन पुर्याउन पाएको भए सिँचाइको सुविधा अलिकति पुर्याइदिनु पाएको भए एक्सेस रोड्सहरू पुर्याइदिनु पाएको भए उहाँको जिन्दगी अलिकति बढी सार्थक हुन्थ्यो कि होइन त्यो हो क्या कुरा त्यसैले सेन्टिमेन्टल भएर भकिने होइन कि आखिरमा यहाँ अलिकति डेटा भनेर अलिकति हेरेको हिसाबले पनि हेऱ्यो अब डेटाबाट इन्फर्मेसनमा जानुपर्छ इन्फर्मेसनबाट नलेजमा जानुपर्छ नलेजबाट विजडममा जानुपर्छ अब वाइज त भइसकेको छैन म पनि त्यही प्रक्रियामा छु तर डेटा हटाएर भयो भएको विजडम त्यो त घरै हो नि त्यसै त्यो पनि हामीले चाहिँ अलिकति विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ अब यो यहाँ म बाह्र बुँदै चौध बुझेँ पच्चिस बुँदै सोडेँ प्लान भनेर यहाँहरूलाई सुनाउने धृष्टता गर्दिनँ एउटै कुरो अलिकति अहिलेको हाम्रो इकोनोमिक लिट्रेसी आर्थिक साक्षरता भएको प्रधानमन्त्री जसले आफ्नो बहुसंख्यक समय चाहिँ आर्थिक मामलामा फोकस यो अलिकति राजनीतिक स्थिरता अलिकति राजनीतिक अपाराटस हामीले सेट गरिसकेपछि चाहिँ त्यस्तो खालको कार्यकारी प्रमुख आइदियो भने इकोनोमिक एजेन्डामै हामी जानुपर्छ म फेरि तथ्याङ्कको सहारा लिन्छु यो दुईदेखि पाँच प्रतिशतको आर्थिक वृद्धि दर चालिस वर्षसम्मको निरन्तरले हामीलाई यहाँ पुर्याएको हो हामी जानुपर्छ सातदेखि दसकोमा त्यसको लागि ला चाहिन्छ सोध हिसाबले सबैले बुझ्ने भाषाले लगानी स्वदेशी पुँजी स्वदेशी लगानी पनि लिएरौँ अलिअलि राष्ट्रिय अखण्डता राष्ट्रिय स्वाभिमान राष्ट्रिय आँ... सबलतामा आँच नपुग्ने गरिकन विदेशी पुँजी पनि लिएर लगानी गरौँ त्यो लगानीको एकदम प्रचुर के सदुपयोग गरेर इकोनोमिक ग्रोथलाई एउटा पुस चाहिँ हामी दिनुपर्छ यो इकोनोमिक ग्रोथ भनेको अब यहाँ फेरि ट्रिपल डाउन हुँदैन यो भन्लान् ऊ त्यो तैँले पढाए अर्थशास्त्र पनि मिलेन भन्लान् त्यो होइन ब्रोड बेस्ड इकोनोमी अझ कृषिमा हामीले सुरु गर्ने हो भने लगभग बाई डेफिनेसन अलिकति इन्क्लुसिभ पनि हुन्छ तर मैले देखेको चाहिँ अब मेरो त्यो विजडमको स्टेजमा नपुगिसकेको हुनाले सिम्पल यो ट्राजेक्टरीकै कुरा हो दुईदेखि पाँचदेखि अब सातदेखि दससम्म गरेर हेरौँ न सकिन्छ कि अर्को पन्ध्र बिस वर्ष बिस पन्ध्र बिस वर्षसम्म सस्टेन गर्न सक्यो भने त्यो किसिमको लगानीको वातावरण अब त्यसको लागि अलिकति पोलिसी रिफर्म्सको कुराहरू इन्स्टिट्युसनल रिफर्म्सका कुराहरू राजनीतिक फ्रन्टमा पनि इकोनोमिक फ्रन्टमा पनि गरेर हेऱ्यौँ भने निश्चय नै अलिकति एउटा फड्को मार्न सकिन्छ अब हाम्रो ट्रेडिसनल स्ट्रेङ्सहरू एग्रिकल्चर एनर्जी टुरिज्ममा गएर धेरैले दोहोऱ्याइराखेको छड्को मार्न फड्को मार्न सकिने कुरामा म आशावादी छु तर अलिकति नयाँ खालका के अरे सोर्स न्यू सोर्सेस अफ इकोनोमिक ग्रोथलाई पनि हामीले फैलाउनको लागि एउटा डेभलपमेन्ट डिस्को एउटा आम आ, नागरिक समाजमा एउटा त्यो चाहिँ चलाउनु पर्ने हुन्छ धन्यवाद स्वर्णिमजी मुख्य कुरो फर्को मार्न सकिन्छ भन्ने तपाईँले आशा जगाउनु भयो यो पछि अब प्रश्न लिन चाहन्छु हामीसँग पन्ध्र मिनट जति मात्रै छ प्रश्नो भएसम्म सेकेन्डको हिसाब गर्न त मलाई गाह्रो हुन्छ सुशीलजी तपाईँले प्रश्नभन्दा पनि म चाहिँ अलिकति हाम्रो विद्वानहरूको प्रस्तुतिबाट धेरै प्रभावित हुँदै खालि के मात्रै जोड्न खोज्यो भने दुईटा शब्दले मलाई एट्राप्टेड भेरी मच विकास र विनाश मैं नबुझे विवास मैं नबुझे विनाश नहीं होगा म फर्क तीस महीना देखिए गांव तीर गईराइफ में राम में चाह विश्व बड़ी विनाश मेरे आंखा ने जस्त म स्कूल में एटा स्वयंसेवक बर, भार्म खोजि अब त्या विकास देख् म बाटा खनेको खनैन हरेक वर्ष बाटो को एलाइनमेंट भैर पहरोले त्यो खाडल खनेर त्यो बाटो भाँसिएर मान्छेहरू अब पहिला सहिले हिँड्न सक्ने बाटो अब न मोटर हिँड्छ न मान्छे हिँड्ने बाटो त्यो गाउँ गाउँमा यस्तो धेरै छ यो अपवादको रूपमा होइन सोर्डिङ वाग्लेजी नेसनल प्लानिङ कमिसनको सदस्य हुनुहुन्छ फर्केर गाउँ घरतिर हेरिदिनु पर्यो हामी आज श्रोतको चाहिने कमी छ हामीमा लगानी भएन हो ठुल्ठुलो योजना गर्नलाई त्यसैले हामीसँग भएकै सीमित साधनको पनि राम्रो उपयोग हुन सके सायद फड्को मारिन्थ्यो यति मात्रै भन्न चाहन्छु यहाँले परिचय दिने कोलिँदै म हिराबहादुर थापा म अब रिटायर्ड सरकारी कर्मचारी हो त्यति मात्रै हो अब नमस्कार म दर्शन देवकोटा मेरो प्रश्न चाहिँ के छ भने घुम्ने मेजमाथि अन्धो मान्छे कवि भूमिले त्यसै भनेका रहेनछन् भन्ने कुरा म अहिले सोचिरहेको छु र यहाँले पनि सोच्नुहुन्छ चुर्ण होला त नेपालमा जस्तो बुद्धिजीवीहरू तिनी घुम्ने मेजमाथिका अन्धो मान्छेका आवाजमा आवाज, मा आवाज मिलाउने भएका छन् जस्तो लाग्छ त्यसैले नेपाल विकास नहुनुको कारण पनि नेपालमा बौद्धिक आन्दोलन नभएको हो कि इन्टलेक्चुअल रेभोल्युसन नभएकै कारण हो कि जस्तो लाग्छ त्यसैले बौद्धिक क्रान्ति हुन आवश्यक छ कि छैन म तिनैजनाले जनालाई, म यही क्वेसन गर्छु कि नेपालमा बौद्धिक क्रान्ति भएको छैन धन्यवाद धन्यवाद दशनजी बौद्धिक क्रान्ति जरुरी छ कि छैन छोटो छोटोमा तिनैजनाको प्रतिनिधित्व उहाँले भन्दा छ अर्को अर्को प्रश्न तिनैजनाले को सर्वसहमति त्रिदलीय त्रि व्यक्ति सहमतिबाट भएकै तपाईँको प्रश्न सर्वसहमत हुँदै अब नमस्कार म आरके त राख्नु खोजेको प्रश्न चाहिँ यो जुन निरङ्कुस्ता छ नि राष्ट्रवादी निरङ्कुस्ताको कन्सेप्ट अहिले जुन आइरहेको छ केही हदसम्म के त्यसलाई तपाईँहरूले स्वीकार्नुहुन्छ हुन्न त्यो विकासको नाममा होस् अथवा केही हदसम्म त्यो खालको एउटा खालको जुन नयाँ शक्ति यताउता यी कुराहरू घरिघरि बहसमा आइरहन्छ नि यसले जुन नयाँ शक्ति भन्छ त्यस व्यक्ति होस् चाहे कुनै व्यक्तिको नाममा होस् आ, को को के त्यस्ता नयाँ शक्तिहरू जो राष्ट्रको विकासको नाम लागि अथवा राष्ट्रको हितको लागि आउने नयाँ शक्तिको विषयमा तपाईँहरूको धारणा के छ कसलाई यो हाम्रो विशेष गरी प्रदीप सर र सिखेलाल सरलाई दुवैजना राष्ट्रवादीहरू उसका तपाईँको खास अर्थ के हो थाहा शब्दमा जाँदा मैले बुझेसम्म मेरो अर्थ हुन्छ एकदम यो खतना कुरामा मेरो सहमति हो तर आंशिक रूपमा मानिस स्वतन्त्रता खोज्दा खोज्दै पनि एउटा खालको निरन्तो कस्तो भन्दाखेरि विकासको लागि हामी एउटा युवा एउटा जमातले एउटा सोचिरह्यो एउटा प्रवृत्ति के हो भन्दाखेरि कम से कम निरङ्कुशै तर विकास गरे त हुन्थ्यो भन्ने खालको जुन खालको कन्सेप्ट छ त्यो कन्सेप्टको विचारको विकास निरङ्कुस्ताले गर्दैन जसले चाहिँ सुके भने पनि कुनै निरन्तुस्ताले कहिले कुनै विकास गर्दैन जहाँ विकास भयो भने चाहिँ निरन्तुस्ताको नाममा विकास भयो भने चाहिँ कसरी कसैले सोभियत मोडल कसैले यु मोडल कसैले तो मोडल चाइनिज मोडल भन्छन् त्यसमा पनि लामो भयसको गुन्जायस छ तपाईँले राष्ट्रवादी विशेषण विशेषण लगाएकोले म प्रसन्न भएको थिएँ अब अर्को कुरा ल्याउनुभयो कुरो के राजा महेन्द्रले राष्ट्रवादका नाममा धेरै निरन्तुस्ता गरे राजा महेन्द्रको अहिले ढङ्गी अझै पनि साथीहरूलाई बाँकी छ भन्न खोजिरहेको छु त्यही सोच्छु लामो सुविरोध राष्ट्रवादी विकासको निरङ्कुशता भने एक त करेलाको त्यो ते। त्यसमा निमको झोल जस्तो <laughs> राष्ट्रियता र विकास दुइटै खासमा निरङ्कुश अवधारणा हो राष्ट्रवाद केमा आधारित छ भने देशको लागि मर्नु पर्छ त्यो भनेको शासकको लागि मर्नुपर्छ मार्नु पर्छ हो त्यसमा चाहिँ स्वतन्त्रता अटाउँदैन राष्ट्रवाद आफैमा निरङ्कुश अवधारणा हो त्यस्तै विकास पनि निरङ्कुश अवधारणा हो विशा विकास विचारको रूपमा कसरी आएको हो भने जसरी युरोपका देशहरू गरीबबाट धनी भए त्यसरी नै अरू गरीब देशहरू पनि धनी हुन सक्छन् सा। त्यसको लागि के गर्नुपर्छ तेसको लागी, यदि पूंजीवादी अवधारणा बनाउने हो लोभ ब्याय बचत कर सीख सजवादी साम्यवादी अवधारणा अपनाउने हो लगानी करसाएर बचत चाहे असूल पर्च चा। अनि त्यो लगानी गरेपछि अनि त्यो लगानीको प्रतिफल आउँछ अनि विकास हुँदै जान्छ विकासको पनि अवधारणा निरङ्कुश राष्ट्रवाद पनि निरङ्कुश त्यसैले त्यो निरङ्कुश त हुने नै भयो तर जुन बौद्धिक आतंक छ यो दुईटा अवधारणाको त्यो आतंकले गर्दा न राष्ट्रवादमा कसैले प्रश्न उठाउने आँट गर्छ न विकासको कसैले प्रश्न उठाउने आँट धन्यवाद सुकृति अर्को अब हामी दुईटा प्रश्न आगो लिन मेन चाहिँ के भने करिब करिब पहिलो आन्दोलनपछि म पनि दुई महिना दुई वर्ष जति प्लानिङ कमिसनमा समावेश हुन पाएको थिएँ इन द सेन्स कि त्यो बेलामा म मेडिकल एसोसिएसनको प्रेसिडेन्टको नाताले र त्यो बेलामा पनि बिस वर्ष अगाडि के भनिएको थियो भने नेपालको स्ट्रेस चाहिँ हाम्रो जो हुनुपर्छ एग्रिकल्चरमै हुनुपर्छ किनभने इन्डस्ट्रीले आएर मान्छेहरूलाई जब दिनुपर्ने अघि धेरै पैसा लाग्छ भन्ने किसिमले भनेको कुरा यो बिस वर्षदेखि सबैले थाहा भइराखेको कुरा हो र अहिले पनि जो ज्ञानको कुराहरू आयो यो हाम्रो नेचुरल इन्बोर्न कल्चनालाई नगरेर जुन प्लानिङ कमिसनबाट आएको छ सबैले बुझ बुझाएर मात्रै हाम्रो जनतालाई भुलाइराखेको छन् कि छैनन् सम्बन्धित व्यक्ति उपयुक्त व्यक्ति प्लानिङ कमिसनको आवश्यकता छ कि छैन कृषिको महत्त्वबारे त अब यो दोहोऱ्याइराख्नुपर्छ जस्तो लाग्दैन अब नयाँ किसिमले कसरी गर्ने मेकानाइज कसरी गर्ने कमर्सियल कसरी बनाउने ताकि त्यो उत्पादकको त हामी सेन्टिमेन्टल हुन्छौँ मेरो हजुरबा सम्झेर प्रोडक्टिभिटी छ हाफ वा वान थर्ड अफ द्याट अक्रस द बोर्डहरू होइन त्यसरी त्यो इम्पोर्ट्स कसरी ल्याउने प्रोडक्टिभिटी कसरी बढाउने ताकि हामीले आफैलाई आयात गर्नपरोस् यहीँ सेल्फ सफिसियन्ट हुन सकियोस् अहिले अब विभिन्न माइक्रो इकोनोमिक कारणले गर्दा इन्डियासम्मको हाम्रो प्रडक्टिभिटी डाइभर्जेन्स गरिराखेको छ यसले इन्डियासँग भएको हाम्रो करेन्सी पेकै औचित्यमाथि पनि यी विभिन्न कुराहरूको कु अलिकति टेक्निकल कुराहरूबारे अध्ययन गर्दै गराउँला र कृषिको मूलभूत महत्त्व हिजो पनि थियो आज पनि छ अब के अरे वान जिडिपीको एक तिहाली कृषिमा छ दुई तिहार लाइभलीहुड्स त्यसैमा डिपेन्डेन्ट भन्ने गरिन्छ र यसलाई अझै कति प्रोडक्टिभ बनाउने भन्ने त्यो च्यालेन्ज राखेको छ अब एपिपीले त्यति सोझे जस्तो काम गर्न सकेनन् अहिले नयाँ एडिएस एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी दस वर्ष मन्त्रालयको इनिसिएटिभमा त्यो बन्दैछ प्लानिङ कमिसनको औचित्यमा अब यो म आउना साथ नै मैले गठन आदेश दुई हजार सडसट्ठी पल्ट आएर हेरेँ योजना आयोगलाई काम मोटामोटी उन्नाइसवटा काम लेखिया रहेछ त्यसमा अलिकति फ्रेमवर्कमा ढाल्ने हो भने चारवटा काम देखिन्छ एउटा आवेदिक योजनाहरू बनाउने दोस्रो बजेटसँग सम्बन्धित जिल्ला स्तरीय एलोकेसनहरू गर्ने तेस्रो मन्त्रालयहरूले ल्याएका कार्यक्रमहरू स्वीकृत गर्ने र चौथो राष्ट्रका विकास कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने मैले सुरुमै आन्तरिक रूपले के भने भन्दाखेरि यो चारैवटा काम लगभग आउटडेटेड भयो रासनल प्लानिङ कमिसन जस्तो संस्था चाहिन्छ एउटा समन्वयात्मक भूमिका खेल्ने तर यो चारैवटा म्यान्डेटमा सिफ्ट चाहियो आवेदक योजना भन्दा पनि अहिले दीर्घकालीन सोचका कुराहरू आए बजेटको काम त गर्नै हुँदैन यो जिल्ला स्तरीय यो खुद्रेको आयोजना भएको भनेर तिन दिन अगाडि हामीले खारेज पनि गरिसक्यौँ तेस्रो कुरा कार्यक्रम स्वीकृति पनि यो गर्नै नगाउने काम यसको सट्टा एउटा नीतिगत पोलिसी रिसर्च पोलिसी कोअर्डिनेसन अन्तर मन्त्रालय समन्वय जस्ता लगायत कुराहरूमा फोकस गर्नुपर्छ भनेर यो कार्यक्रम स्वीकृतिले पनि हाम्रो करिब एक डेढ महिना टाइम बित्थ्यो त्यो पनि खारेज गरौँ भनेको अस्ति इन्डियामा विस्तार स्वीकृति भएको र अनुगमन र मूल्याङ्कन पनि मान्छेहरू एउटै सासमा बोल्छन् तर अनुगमन र मूल्याङ्कन फरक फरक चिज हुन् अनुगमनहरूलाई गर्न दिउँ हामीले गर्नुपर्ने भनेको एकदमै मूल्याङ्कन हो त्यो मूल्याङ्कनबाट सिकेर नया किसिमले प्रोग्रामको इभ्यालुट गर्ने प्रोग्रामहरूलाई इम्प्रुभ गर्ने भनेर त्यहाँ एउटा आन्तरिक बहसमा म सहभागी छु र प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीको अध्यक्षतामा बस पठेको बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पुनर्संरचना तथा सुधार गर्ने म्यान्डेट लिएर अहिले त्यो काम सुरु भएको छ एउटा सा। सानो कार्यदल पनि गठन भएको छ त्यसको कार्य त्यो कार्यदलको सहसदस्य पनि म हुँ आज बिहानै पहिलो बैठक पनि बसेका थियो हामी तिन महिनाभित्र एउटा रिपोर्ट पेस गरेर अब राजनीतिक एजेन्डामा लगभग सहमति भएपछिको आर्थिक सोच आर्थिक विकास र फेडरल स्ट्रक्चरमा गइसकेको नेपालमा कस्तो किसिमको राष्ट्रिय योजना चाहिने राष्ट्रिय योजना चाहिँ भन्ने त आई कम्प्लिटली रिजेक्ट तर कस्तो किसिमको सुधारिएको एन्टिटी हामीले बनाउने हो त्यो आन्तरिक र बाह्य बहस चाहिँ छिडिएको छ र मसमा सहभागी छु धन्यवाद अब आयोजकहरूले हामीलाई सुत्याएको समय सकियो चाना त थियो भित्र ठुलो मासमा अरू पनि धेरै प्रश्नहरू ल्याउँ मलाई दुई तिनपल्ट घन्टी आइसक्यो तिन बजे चाहिँ सिध्याउनु पर्छ भनेर अब तिन बजे भित्र त अघि मैले तिस सेकेन्ड भन्दै पन्ध्र सेकेन्डमा सोध्नु